92.2 को धेरै नेपाली युवाहरूका साझा समस्या भनेको बढ्दो बेरोजगारी बेरोजगारी सँगसँगै बढेको दुर्वैसनीको लहर सामाजिक सञ्जाल वा साइबर अपराधमा संलग्नता राजनीति अस्थिरता र रा राजनीति प्रति विश्वास नहुनु नेतृत्व युवा संलग्नता कम धेरै कम युवाले मात्र राजनैतिक या सामाजिक अभियन्ताको भूमिका पाउनु युवा परिचालनमा योजना युवामाथि कम विश्वास मनोरञ्जन तथा खेलकुदमा राज्यको कम लगानी व्यवहारिक शिक्षा र श्रमको सम्मान गर्ने संस्कारको विकास नहुनु आदि नै हुन् हाम्रा युवामा जति समस्या र चुनौती छन् सम्भावना पनि त्यत्तिकै रहेका छन् त्यसैले हतोत्साही हुने भन्दा पनि काम गर्नुपर्ने समय आएको छ भन्ने अर्को युवा पनि नमस्कार 92.2 कार्यक्रम हित क्याफेमा स्वागत छ म वीरेन्द्र यो युवा विशेष कार्यक्रम हो कार्यक्रम नियमित रूपमा हरेक शुक्रबार बेलुकी पाँच बजेपछि प्रसारणमा आउने गर्छ कार्यक्रममा हामी युवाहरूसँगको प्रत्यक्ष संवादबाट शिक्षा स्वास्थ्य सूचना विकास रोजगार जनचेतना लागू पदार्थ दुर्वेश कुलत माया प्रेम लगायत अन्य समसामयिक सन्दर्भ सामग्रीहरूमा जोडिने गर्दछौ युवाहरूमा राष्ट्र राष्ट्रियता र जनताप्रतिको वफादारी प्रचुर मात्रामा हुन्छ युवाहरूका आधारभूत आवश्यकताहरूको परिपूर्ति समानता एवं समतामूलक वितरणको सिद्धान्त संवैधानिक सर्वोच्चता वैत्तिक स्वतन्त्रता विश्वव्यापी मानवाधिकारको सिद्धान्त लोकतान्त्रिक मूल्य मान्यता जाति भाषा र पर्यटकीय सम्पदाको संरक्षण र सम्वर्धन तथा सह जस्ता आधारभूत मूल्य मान्यताहरूको प्रवर्धन गर्ने हेतु युवा नीतिले लिए तापनि बिसदेखि उनातिस वर्ष युवा समूहका अधिकांश युवाहरू बेरोजगार रहँदै आएका छन् तर पर्यटनको क्षेत्रमा युवाहरूका लागि प्रचुर सम्भावना देख एकजना पर्यटन क्षेत्रमा पर्यटन प्रवर्धनको लागि युवाहरूको भूमिका के रहन सक्छ र पर्यटन क्षेत्रमा युवाहरूका लागि के कस्ता सम्भावना कुराकानी गर्न लामो समयदेखि यहाँको पर्यटन प्रवर्धनका कुराहरूलाई आत्मसाथ गर्दै एउटा भिजन लिएर अगाडि बढ्नु भएका युवा र सँगसँगै विगत आठ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर रूपमा कार्यरत रहनुभएका युवा गणेश बहादुर मगर आज हाम्रो कार्यक्रममा गेस्टको रूपमा उपस्थित हुनुहुन्छ आउनुहोस् अब हामी उहाँसँगको कुराकानीतर्फ जोडिन्छौँ स्वागत छ यहाँलाई कार्यक्रम युथ क्याफेमा धन्यवाद दैकी कुरा व्यस्त हुनुहुन्छ के छ यहाँको हाल खबर नर्मल्ली बसिरहेको छु खास म अहिले स्थानीय एउटा सामाजिक संस्थामा कार्यक्रम संयोजकको रूपमा काम गरिरहेको छु विशेष गरी यो सामाजिक क्षेत्रमा काम गर्न थालेको चाहिँ आठ वर्ष जति हुनु थाल्यो व्यावसायिक रूपमा अनि सँगसँगै जोडेर चाहिँ अब अन्य कुराहरूमा पनि अब जस्तो पर्यटन प्रबन्धनका केही सानसानो कुराहरू चाहिँ सानसानो कामहरू चाहिँ त्यसमै बिजेसी गर्नु पर्यो अझ होस् आठ वर्ष भयो तपाईँ यो सामाजिक क्षेत्रमा काम गरिरहनु भएको हजुर सुरुमा त अब हाम्रो यो युवा विशेष कार्यक्रम भएको हुनाले हामी जति पनि यहाँ गेस्टहरू आउनुहुन्छ युवा चाहिँ के हो र युवालाई चाहिँ उहाँहरूले चाहिँ कसरी परिभाषित गर्नुहुन्छ भनेर हामी सबैलाई बेसिकल्ली यो क्वेसन चाहिँ राख्ने गर्छौँ र तपाईँलाई चाहिँ तपाईँको विचारमा के हो जस्तो लाग्छ युवा को हो र यसलाई चाहिँ कसरी परिभाषित गर्नुहुन्छ हाउ डु यु डिफाइन यसको अब ठ्याक्कै परिभाष भनौँ न जुन अब विश्वव्यापी परिभाषा आफ्नो किसिमको होला युवा अन्तर्गत परिभाषा आफ्नो किसिमको होला तर मेरो आफ्नो विचारमा युवा भनेको त्यो एउटा चाहिँ ऊर्जाशील समय हो बाल्यकालभन्दा माथि र जुन वयस्क उमेरभन्दा अलि बिचको जुन अवधि छ ऊर्जाशील अवधि छ त्यसलाई चाहिँ म युवा भनेर चाहिँ बुझ्ने गर्छु र मैले हरेक ठाउँमा जाँदाखेरि कहीँ करिब युवालाई चाहिँ मेरो आफ्नो परिभाषा दिनुपर्दाखेरि त्यही भनेर चाहिँ दिने गरिरहेको छु भनेपछि तपाईँको विचारमा युवा भन्नाले चाहिँ एउटा जोस र जागर भएको उमेर चाहिँ हो भन्ने बुझिन्छ ऊर्जाशील उमेर जहाँ चाहिँ के गरौँ भन्ने भावना जहाँ केही सिकौँ भन्ने भावना जुन समयमा चाहिँ देशको लागि समुदायको लागि अथवा सबै क्षेत्रमा चाहिँ केही न केही गरौँ भन्ने खालको भावना चाहिँ जुन हुन्छ त्यो अवधि चाहिँ युवा भाउ जस्तो मलाई लाग्छ यो जुन क्रिएट जस्तो लाग्छ अब तपाईँको अलिकति फेसनको कुरा गरौँ तपाईँको फेसबुक पोस्ट पनि हेर्ने गर्छौँ हामीले धेरै ठाउँमा तपाई घुम्नुहुन्छ धेरै टुरिस्ट एरियामा चाहिँ तपाई जानुभएको छ त्यो क्षेत्रलाई तपाईँले निहाल्नु भएको छ तपाईँलाई चाहिँ यस्तो गर्न मन चाहिँ किन लाग्छ खासमा अँ यो मेरो न यो पर्यटन परिवर्तनका कुराहरू अथवा टुरिज्मको कुराहरू चाहिँ अलिक पछाडि आएर जोडिएको अब मेरो आफ्नो व्यक्तिगत भनौँ चाहना व्यक्तिगत हबी भनेको चाहिँ म कसो अब अलिकति टाइम हुने बित्तिकै घुम्नुपर्छ र घुम्दाखेरि हरेक कुरा भनौँ त्यहाँको नयाँ ठाउँ नयाँ त्यही नयाँ संस्कृति नयाँ चालचलन एभ्रिथिङ नयाँ देखिन्छ त्यो नयाँ देख्ने अथवा नयाँ भोग्न पाउनु भनेको चाहिँ जीवनको एउटा भनौँ उत्कृष्ट अनुभव हो त्यो चाहिँ सुरुमा म चाहिँ त्यो आफू त्यो घुम्ने रहर मात्रै घुम्थेँ पछि चाहिँ होइन अब आफ्नो ठाउँको अथवा आफू घुमेको ठाउँको चाहिँ प्रवर्धन गर्नुपर्छ आफू घुमेर मात्रै हुँदैन आफू घुमेको ठाउँको अनुभव वास्तवमा भनौँ प्रत्यक्ष रूपमा नभए पनि अप्रत्यक्ष रूपमा भए पनि अरू मान्छेहरूले पनि त्यो चाहिँ अनुभव गर्न पाउनुपर्छ भन्ने मलाई लागेर त्यसपछि चाहिँ म भनौँ न आफू घुम्ने र आफू घुमेको ठाउँको चाहिँ प्रचार प्रसार गर्ने काममा चाहिँ आफूलाई बढी इन्डेजी राख्ने गरेको छ पछिल्लो टाइममा अब तपाईँको यो पर्यटकीय प्रतिको लगाव जुन छ त्यो त हामीले अब फेसबुक पोस्टको कुरा पनि मैले अघि गरेँ होइन योबाट पनि प्रष्ट हुन्छ दाईको पोस्टहरू हामीले हेरिरह हुन्छौँ र मलाई लाग्छ यो एउटा युवाहरूको लागि चाहिँ तपाईँ भनेको चाहिँ अलिकति इन्सपायर पर्सन पनि हो होइन सो युवाहरूले चाहिँ तपाईँबाट धेरै कुराहरू सिक्न पनि सक्छन् सो त्यो भएको हुनाले चाहिँ आज हामीले तपाईँलाई गेस्टको रूपमा चाहिँ यो कार्यक्रममा निम्ताएका पनि छौँ जुन चाहिँ यो पर्यटकीय प्रवर्धनका कुराहरू छ यसमा चाहिँ युवाहरूको भूमिका चाहिँ कस्तो रहन सक्छ त पक्कै पनि अब यो भनौँ न पर्यटकीय परिवर्तनको पर लागि मात्र नभएर अन्य कुराहरूको लागि पनि जुन रूपमा चाहिँ मोबिलिटी युवाहरूको हुन्छ अथवा जुन किसिमको नेटवर्क युवाहरूको हुन्छ त्यति सायद अरू पुग्दैन जस्तो मलाई लाग्छ किनभने हामी पनि भनौँ न अब हाम्रै घरहरूमा पनि हेरौँ हाम्रो जुन बुबाआमाहरू हुनुहुन्छ उहाँहरूको जति साथीहरू हुनुहुन्छ पक्कै पनि अहिले हाम्रो हामीसँग चाहिँ धेरै र प्लस अर्को कुरा जुन किसिमको चाहिँ नेटवर्किङ हामी विभिन्न सोसियल मिडियाहरू चाहिँ नेटवर्किङ जुन हाम्रो छ हाम्रो चाहिँ भनौँ न हामी एक ठाउँमा बसेका छौँ र हामीसँग हजारौँ साथीहरू छन् त्यसले गर्दाखेरि युवाहरूले चाहिँ त्यो नेटवर्कको माध्यमबाट र जुन युवाहरूको चाहिँ मोबिलिटी भइरहेको छ भनौँ हामी आज यहाँ छौँ भोलि अर्को ठाउँमा छौँ पछि ठाउँमा छौँ त्यसै गरेर यो नेटवर्कको कुरा र मोबिलिटीको कुराले गर्दाखेरि चाहिँ धेरै कुरामा चाहिँ हामी चाहिँ भनौँ न यो विशेष गरी पर्यटन प्रवर्धनमा चाहिँ सपोर्ट पुर्याउन सक्छौँ जस्तो लाग्छ अहिलेको जमाना भनेको भन्छ नि विश्व एउटा गाउँ हो भनेर जसलाई चाहिँ अब सूचनाको जुन जमाना छ सूचना प्रविधिले गर्दाखेरि एउटा सानो गाउँको रूपमा चाहिँ बनाइदिएको छ यो पृथ्वीलाई र म्याक्सिमम् युवाहरू अहिले फेरि सोसियल मिडियाहरू चाहिँ युज गरिरहेको भनौँ न फेसबुक ट्विटर इन्स्टाग्राम लगायतका सोसियल मिडियाहरू चाहिँ युज गरिरहेको चाहिँ देख्न सकिन्छ र यदि हामीले भनौँ न पर्यटन प्रवर्धनको लागि केही सानो प्रयास त्यो सोसियल मिडियाबाट गर्ने हो भने विश्वको लाखौँ मान्छेहरूसँग चाहिँ त्यो एकैछिनमा चाहिँ पुग्छ एउटा क्लिकको भरमा चाहिँ पुग्ने अवस्था सकिन्छ र जस्तो म आफ्नै पनि उदाहरण दिन चाहन्छु जस्तो मैले अघि भर्खर पनि तपाईँको कुरा गर्दैन भने चाहिँ फेसबुकको मैले सुन्दर डरेलदुरा भनेर एउटा फेसबुकको ग्रुप बनाएको छु जसले चाहिँ सुन्दर डरेलदुराको चाहिँ हरेक चिज चिजको चाहिँ भनौँ न प्रवर्धन गरोस् भनेर त्यसमा अहिले करिब तेह्र हजार जति मेम्बर छ र कहिले एक हजार जतिले अझै रिक्वेस्ट पठाइराख्नु भएको छ त्यो पेन्डिङमा छ भने चाहिँ मैले त्यो एउटा पेजमा एउटा सानो डलद्राको कुनै इन्फर्मेसन अथवा डलद्राको एउटा कुनै फोटो माथि राख्ने हो भने ती त्यो करिब तेह्र हजारभन्दा माथि चाहिँ हेर्छ र यदि उहाँहरूले पनि फेरि सेयर गरिदिनु भयो भने त्यो ती तेह्र ती हजारको पनि कति चाह्यो होला त्यसले गर्दाखेरि भनौँ न अब युवाहरूले चाहिँ यदि चाह्यो भने पर्यटन प्रवर्तनको क्षेत्रमा चाहिँ धेरै कुरा गर्न सक्ने अवस्था चाहिँ मैले देख्छु भनेपछि ग्लोबलाइजेसन गर्नको लागि चाहिँ युवाहरूले चाहिँ अनलाइन अथवा यो मिडियाको चाहिँ प्रयोग गर्नु पऱ्यो पक्कै पनि त्यो एकदम भनौँ न मैले अघि नै कुराहरू नेटवर्किङ एकदम ने स्ट्रङ कुरा हो यो भनौँ अब आफ्नो कुराहरू राख्नुको लागि आफूसँग भएका अथवा आफ्नो ठाउँमा भएका कुराहरूको प्रवर्धन गर्नको लागि र सँगसँगै हाम्रो कस्तो छ भने जस्तो अब पहिलाको जस्तो जमाना भएन अब तपाईँ हामीले आम हाम्रै गाउँठाउँमा यति हेर्ने हो भने यहाँबाट काठमाडौँ जानुभएको हाम्रो अभिभावकहरू सायद एकदमै कम देख्न सकिन्छ एकदम भनौँ न विशेष काम परेर चाहिँ जानुभएको चाहिँ देख्न सकिन्छ चा। मतलब योभन्दा पहिलाको जमाना कुनै त्यस्तो थियो आफ्नो ठाउँभन्दा धेरै टाढाको ठाउँसम्म चाहिँ जानु नसकिने अवस्था विविध कारणले गर्दा आर्थिक होला सामाजिक होला त्यस भौतिक समस्याहरूको कुराहरू होला तर अहिलेको जमाना चाहिँ त्यो रहेन अहिले अब भनौँ जस्तो तपाईँ हामी कुरा गर्दा छौँ सायद तपाईँहरूमा पनि यसरी कुनै नेसनल युथ समिटमा काठमाडौँमा थियौँ अब नेसनल समिटमा चाहिँ पचहत्तर जिल्लाको साथीहरूलाई हामीले भेटेका थियौँ र कम्तीमा हामीले भनौँ न हामीले चाहिँ ब्युटिफुल डल्द्रा अथवा सुन्दर डरलर देखेको टिसर्ट मात्रै हामीले लगाएर सुगाउँदाखेरि पनि कम्तीमा पचहत्तर जिल्लाको मान्छेहरूले देख्यो ब्युटिफुल डलेद्रा र ब्युटिफुल डलेर अहिले त कम्तीमा टी सर्टमा हेर्नु पाउनुभयो कम्तीमा डलेद्राको उग्रता मन्दिरहरूले त्यो टी सर्टमा हेर्नु पाउनुभयो त्यसै गरी अब यहाँबाटदेखि सुन्दर हिमालहरूलाई उहाँहरूले हाम्रो टिसर्टमा देख्न पाउनुभयो त्यसै गरी अब तपाईँ पोखरा जानुभयो अथवा कुनै अर्को ठाउँमा युवाहरू जस भनौँ न एक ठाउँबाट अर्को ठाउँ जाने क्रममा पनि त्यस्तो किसिमको चाहिँ भनौँ न प्रवर्धनका लागि सपोर्ट हुने खालको चाहिँ कामहरू गर्न सकिने रहेछ भन्ने चाहिँ मेरो आफ्नो पर्सनल अनुभव हो नेटवर्क एकत्र छ रुथ मोबिलिटी हुन्छ त्यो पनि अर्को चाहिँ महत्त्वपूर्ण कुरा हो जस्तो मलाई लाग्छ तपाईँ अब भनौँ न अब जिल्लाकै पनि थुप्रै पर्यटकीय स्थल तपाईँ घुम्नु भएको र त्यसै अब ओभरअल नेपालकै भनौँ भने धेरै ठाउँमा तपाईँ जानुभएको छ र विशेष गरेर हाम्रो यो जुन फारवेस्ट सुदूरपश्चिममा चाहिँ पर्यटकीय सम्भावनाहरू चाहिँ के के छ त अँ यता हामी भनौँ न अहिलेको सुदूरपश्चिमको स्पेसली सुदूरपश्चिमको कुरा गर्नु पर्दाखेरि किनभने हामी सुदूरपश्चिममै जन्मिएर यहाँसम्म आइपुगेका छौँ र सुदूरपश्चिममा तपाईँ यदि हेर्नुहुन्छ भने धेरै त्यस्ता पर्यजन त्यो भर्जिन पर्यटकीय स्थलहरू छन् अझै त्यसलाई पनि क्याटेगोराइज यदि गर्ने हो भने हामी धार्मिक पर्यटकीय क्षेत्रहरू यहाँ छ ऐतिहासिक पर्यटकीय क्षेत्रहरू छ प्राकृतिक छ होइन त्यसै साहसिक पर्यटकीय क्षेत्रहरू छ अहिले भर्खरको लेटेस्ट मानव निर्मित भनौँ न आर्टिफिसियल पर्यटकीय क्षेत्रहरू पनि यहाँ छ तपाईँ यहाँ कस्तो किसिमको पर्यटकीय क्षेत्र खोज्नुहुन्छ त्यस्तो किसिमको पर्यटकीय क्षेत्रहरू चाहिँ यो सुदूरपश्चिममा रहेको चाहिँ मैले देखेको छु अहिले कतिपय ठाउँहरू त भनौँ न अहिलेसम्म चाहिँ एकजना पनि पर्यटक पुग्नु नसकेको भर्जिन टुरिस्ट साइटहरू चाहिँ रहेको चाहिँ देख्न सकिन्छ र हामी चाहिँ अब यसको व्यापक रूपमा प्रचार प्रसार गर्नु नसकेर मात्रै हो यदि अलिकति मात्रै पनि यसको लागि काम गर्ने भने पर्यटकीय क्षेत्रहरू चाहिँ प्रशस्त चाहिँ रहेको छ सुदूरपश्चिम भनिसकेपछि अब यहाँ थुप्रै पर्यटकीय सम्भावनाहरू छ त्यस्तै एकदमै पर्यटकीयलहरू थुप्रै भएको ठाउँ पनि हो सुदूरपश्चिम र जुन पर्यटकीय क्षेत्रहरू छ सम्भावना छ यसमा चाहिँ युवाहरूले चाहिँ आफूलाई चाहिँ त्यहाँ चाहिँ इन्भल्भमेन्ट गरेर उनीहरू चाहिँ आफू चाहिँ आत्मनिर्भर बन्न सक्ने सम्भावना केही देख्नु अथवा त्यसको चाहिँ आइडिया चाहिँ के होला त पक्कै पनि धेरै सम्भावना चाहिँ मैले देखाएको छु जस्तो उदाहरणको लागि हाम्रो यता सेतीतिर त्यसै कर्णालीतिर सेती कर्णाली यो एकदम नेपालकै ऱ्याफ्टिङ रुटमा चाहिँ एकदम राम्रो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 को रूपमा मानिन्छ नाराको क्याटेगोराइज अनुसार त्यो रुटमा यदि भनौँ न राफ्टिङ चलाउनुको लागि चाहिँ गाइड चाहिँ काठमाडौँबाट आउनुपर्ने अवस्था देखिएको छ यदि भनौँ न त्यो रुटमा चाहिँ राफ्टिङलाई चाहिँ गाइड गर्न सक्ने खालको चाहिँ म्यान पावर युवाहरू हामी गर्न सकियो भने काठमाडौँबाट किन बोलाउनु पऱ्यो हाम्रो यहाँका धेरै युवाहरू चाहिँ त्यो राफ्टिङमा चाहिँ इन्भल्भ हुनसक्छन् त्यसै गरी मलाई अर्को अरू अचम्म कुरा अस्ति भर्खर मात्रै यो सुदूरपश्चिममा आठौँजनाले मात्रै चाहिँ ट्रेकिङ गाइडको लाइसेन्स लिएको चाहिँ देख्न सकिन्छ जबकि एकदम राम्रो राम्रो ट्रेकिङ रुटहरू चाहिँ सुदूरपश्चिममा छ र त्यो सुदूरपश्चिमको ट्रेकिङ गाइड ट्रेकिङ रुटहरू भनौँ न जस्तो बडीमालिकाको ट्रेकिङ रुट खप्तडको ट्रेकिङ रुट त्यसै गरी यतापट्टि यो दार्चुलातिर अब सयपालतिर जाँदाखेरिको ट्रेकिङ रुट यदि त्यहाँ चाहिँ कुनै टुरिस्टहरू जान्छ भने ती टुरिस्टलाई चाहिँ गाइड गर्नको लागि काठमाडौँबाट चाहिँ गाइड आइरहेको आए। चाहिँ देख्न सकिन्छ अहिले पनि भनेको कारण जस्तो अब त्यसै गरी अब भनौँ विदेशी पाहुनाहरू आइराख्नु भएको छ उहाँहरूसँग ट्रान्सलेटरहरू आउँछ भने त्यो पनि काठमाडौँबाट आइरहेको अवस्था छ त्यो भएको कारणले गर्दाखेरि यदि हामीले अवसर खोज्यो भने सुदूरपश्चिमका तमाम युवाहरूले चाहिँ यो पर्यटकीय क्षेत्रमा चाहिँ आफ्नो स्थान जमाउन सक्ने र आफ्नो जीविका चाहिँ त्यसैमा चाहिँ बनाउन सक्ने अवस्था चाहिँ देख्न सकिन्छ सँगसँगै यता भनौँ न जस्तो अब अलिक स्ट्यान्डर्ड टाइपको होटलहरू रिसोर्टहरूमा पनि चाहिने म्यान पनि भनौँ प्रायः चाहिँ बाहिरबाट आएको चाहिँ देख्न सकिन्छ त्यसैले अब भनौँ न चाहिँ पानी हो यदि अवसर खोज्ने हो भने यस्ता धेरै सम्भावनाहरू चाहिँ देख्न सकिन्छ जस्तो कि अब केही उदाहरणहरू म कुराको कुरामा पछि पनि दिउँला जस्तो मैले चुट्टि अब थाइल्यान्डको भ्रमण गर्नु जाँदाखेरि त्यहाँ कस्तो थियो भने एकदम पैसा हुने मान्छेले लग्जरियस गाडीमा हिँड्छ त्यसपछि अलिकति कम हुने मान्छेले कम पैसा खर्च गर्ने मान्छेले ट्याक्सीमा हिँड्छ त्यसपछि अलिक कम हुने मान्छे टुकटुक हुन्छ त्यहाँ टेम्पो टाइपको त्यसमा हिँड्छ त्योभन्दा पनि अलिक कम खर्चमा यात्रा गर्न चाहने मान्छे त्यहाँ चाहिँ बाइकको बाइक ट्याक्सी भन्दो रहेछ एकजना बाइक बाइक चलाउनु त्यसको मान्छे चाहिँ पछाडि एकजना टुरिस्ट बसेर चाहिँ हिँड्न सकिन्छ त्यस्तो खालको घुम्न चाहने मान्छेहरू प्रशस्त मात्रामा चाहिँ यहाँ आएका छन् यदि त्योलाई पनि एउटा नयाँ किसिमको चाहिँ जबको रूपमा चाहिँ यदि पकियो भने त्यसले त्यसबाट पनि प्रशस्त आमदानी गर्न सक्ने अवस्था चाहिँ पक्कै पनि छ यस्ता खालको धेरै आइडियाहरू चाहिँ छन् जसले गर्दाखेरि पर्यटनमै पनि युवाहरूले चाहिँ इन्भल्भ भएर आफ्नो चाहिँ लाइफ सेटल गर्न सक्ने सम्भावना चाहिँ देख्छु म एउटा अर्को कुरा त अब तपाईँ चाहिँ क्यामरा भिरेर हिँड्नुहुन्छ होइन एउटा त्यो खालको सकिङ पनि छ यहाँबाट तपाईँलाई चाहिँ कुनै एउटा एकदमै एक मनोरम दृश्य देखियो भने त्यसलाई चाहिँ क्यामेरामा कैद गरौँ जस्तो लागिहाल्छ होइन त्यति बेला चाहिँ तपाईँ कस्तो फिल गर्नुहुन्छ पक्कै पनि मेरो भनौँ न फोटोग्राफी चाहिँ एकदम सानैदेखि सौख थियो म स्टार्टिङ अब हामी मोबाइलबाट फोटो खिचेर चाहिँ राख्थ्यो किनभने पहिला पहिला भन्छन् जस्तो एउटा उखान छ वर्तमान जति राम्रो भए पनि भुतकाल मिठो हुन्छ भन्ने खालको त्यो भएकोले त्यो सम्झनाको लागि अथवा आफ्नो सन्तुष्टिको लागि अथवा त्यो किसिमको चाहिँ म फोटोग्राफीमा चाहिँ इन्ट्रेस्ट भएको र पछि जाँदै गर्दाखेरि फोटोग्राफीमा पनि अलिक राम्रा नतिजाहरू मैले पाएपछि मैले फोटोग्राफी त्यो खिच्ने मात्रै होइन त्यो फोटोग्राफी चाहिँ कलेक्सन गर्ने काम पनि गरिरहेको छु अहिले मसँग चाहिँ अहिले मेरो ल्यापटपमा हेर्ने हो भने करिब डेढ सय चाहिँ फोटोग्राफ्सहरू मात्रै छ त्यो पनि स्पेसली सुदूरपश्चिमको चालचलन बेसको छ त्यसै गरेर यताको पर्यटकीय क्षेत्रहरूको फोटो जुन मैले खिचेर आएको त्यो करिब डेढ सय जिबीभन्दा बढी चाहिँ मसँग चाहिँ छ अहिले पनि यो फोटोग्राफीको सन्दर्भमै तपाईँले अब थुप्रै कन्ट्याक्समा यसरी भाग पनि लिनु भएको छ र तपाईँले कुनै न कुनै किसिमको त्यहाँ स्थान पनि पाउनु भएको छ यो यसको बारेमा नै अलिकति केही कुराहरू बताइदिनुहोस् पक्कै पनि मैले यहाँलाई अघि पनि सेयर गरेँ जस्तो भनौँ न म मा फोटोग्राफीको माध्यमबाट अथवा कुनै घुमेको ठाउँमा घुमेको ठाउँको बारेमा को अनुभव साथीहरूलाई सेयर गर्न चाहन्छु जहिले पनि पहिला केही सीमित उसमा गरिन्थ्यो भने अहिले चाहिँ व्यापक रूपमा चाहिँ नेटवर्क भइसकेपछि विभिन्न सामाजिक सञ्जालको माध्यमबाट चाहिँ म त्यो गरिराखेका हुन्छु र त्यही उद्देश्यले खिचेका फोटोहरू पनि ती जुन मैले तिनवटा चाहिँ राष्ट्रिय स्तरको चाहिँ फोटोग्राफी एवार्ड पाएको छु त्यसमा पनि खास गरी मैले त्यो एवार्ड नै पाउँछु भनेर खिचेको फोटोहरू त्यो पक्कै पनि थिएन यो सम्झनाको लागि अथवा यो ठाउँ राम्रो छ यो सिन राम्रो छ यसलाई चाहिँ फोटो खिच्नुपर्छ भन्ने किसिमले चाहिँ खास गरी भनौँ न विभिन्न किसिमको त्यस्तो फोटो कन्टेस्टहरू पनि भइरहेको छु नेसनल लेभलमा इन्टरनेसनल लेभलमा मैले नेसनल लेभलमा फोटो कन्टेस्टमा आफ्नो फोटोहरू चाहिँ सब्मिट गर्नुको एउटै मात्र के थियो भने मैले जित्छु मैले जित्नैपर्छ भन्ने हिसाबले पनि हेर्नु किनभने अब प्रतिस्पर्धामा उत्रिसकेपछि जित हार्दा हुन्छ नै त्यो जिताहरू भन्दा पनि मेरो चाहिँ प्रमुख उद्देश्य भनेको के हो भने कम्तीमा त्यो काठमाडौँमा हुने त्यो फोटो कम्पिटिसनको जजहरूले डल लगाएको फोटो हेरोस् अथवा डलदाको फोटो देख्न पाओस् अथवा डलदाको सुन्दर त यो सुन्दर यस्तो सुन्दर ठाउँ रहेछ डलदा पनि भन्ने फिलिङ्स उहाँहरूमा होस् भन्ने उद्देश्यले मात्रै म चाहिँ यस्तो फोटो कन्टेस्टमा चाहिँ डरलियाको फोटोहरू चाहिँ प्रायः सब्मिट गर्ने गर्थेँ गा मैले तिनवटै जुन एवार्ड पाएँ त्यो तिनवटै फोटो चाहिँ डलदिया विशेष गरेर सुन्दर डरलिया भन्छु म चाहिँ मेरो आफ्नो थियो खास गरी डरलदुको पर्यटन प्रवर्धनलाई केही सपोर्ट पुगोस् भन्ने उद्देश्यले सब्मिट गरेका फोटोहरू तीन तिनपटक तिनवटा चाहिँ राष्ट्रिय पुस्ता पाउन सफल गर्दछ तपाईँ चाहिँ अब यो डडेलधुराको पर्यटन प्रवर्धनका लागि यति लामो समयदेखि लागिरहनु भएको छ होइन सो यो लागिरहेको बेलामा चाहिँ अन्य व्यक्तिहरूको रेस्पोन्स चाहिँ के हुने गर्छ तपाईँलाई भनौँ अब लामो समय त यसलाई नभनौँ किनभने जिन्दगी आफैमा लामो छ अब हामीले काम गरिरहेको त एकदम छोटो यो भनौँ समुद्रमा एक ठोपमा पानी मिसाएको जस्तो यो जुन समुद्रमा जुन पर्यटन प्रवर्धनमा काम गरिरहेको छु भनेको छु यो एकदम सानोभन्दा सानो योगदान हो तर म के खुसी छु भने जस्तो कतिपय हाम्रो भनौँ न सुधो कसैभन्दा बाहिरको साथीहरू जो मसँग चाहिँ अनलाइनमा हुनुहुन्छ अथवा मसँग फेसबुकमा साथीहरू हुनुहुन्छ उहाँहरू चाहिँ त्यो ठाउँमा चाहिँ घुम्न कसरी आउने होइन अथवा त्यो ठाउँमा चाहिँ विभिन्न ग्रुपहरूलाई चाहिँ मैले गाइडेन्स अथवा फोनबाटै अथवा उहाँलाई चाहिँ भेटेर मैले गाइडेन्स गरेर कतिपय टिमहरू चाहिँ सुदूरपश्चिमको खप्तहरू त्यसै गरी पर्दिया त्यसै गरी केही साथीहरू चाहिँ डल्लसम्म पनि पुग्नु भएको छ त्यस हेर्ने बेला थोरै देखिन्छ तर कम्तीमा मलाई चाहिँ सन्तुष्ट के लाग्छ भने मेरो सानो प्रयासले गर्दाखेरि केही ग्रुपहरू अथवा केही साथीहरू चाहिँ सुदूरपश्चिमको भ्रमको पुग्नुभयो त्यो चाहिँ मेरो एकदम आफूलाई चाहिँ एकदम उपलब्धिमूलक काम गरिरहेको छु भन्ने चाहिँ लाग्छ तपाईँ स्वयं युवा हुनुहुन्छ होइन युवाको क्षेत्रमा पनि अब तपाईँले थुप्रै काम गर्नु भएको छ अहिलेसम्म चाहिँ तपाईँले आफ्नो नजरमा हुन्छ नि अब कस्तो कस्तो खालको युवाहरू चाहिँ देख्नु छ त पक्कै पनि अब भनौँ न युवाकै क्षेत्रमा काम गरिहाल्छ युवा साथीहरू सु अब म अलिकति एजले अब तपाईँलाई पनि थाहा छ तपाईँभन्दा अलिकति अब अबको केही वर्षपछि मलाई युवा भन्न खासै पाइँदैन होला तै पनि अब तपाईँ देखिराख्नु भएको छ मेरो म्याक्सिमम्सँग चाहिँ युथहरूसँग नै हुन्छ युथहरूसँग नै केही न केही गरौँ भन्ने किसिमले चाहिँ अब धेरैभन्दा धेरै समय चाहिँ म त्यो सोचिरहेको हुन्छु र डल बाहेकै हकमा पनि यदि कुरा गर्ने हो भने म दुई तिनवटा क्लबसँग चाहिँ एकदम राम्रोसँग टच भएर चाहिँ बसिरहेको छु भने अब हाम्रै इनिसिएसनमा चाहिँ अब आजभन्दा करिब पाँच सात वर्ष अगाडि जलवायुको लागि नेपाली युवाहरूको सञ्जाल सुदूरपश्चिम च्याप्टर हामीले चाहिँ गठन गरेका थियौँ त्यसको चाहिँ अब त्यति म गठन गर्नलाई चाहिँ मैले विशेष प्रोसेस गरेको थिएँ भने अहिले चाहिँ म त्यसको चाहिँ अब सुदूरपश्चिमको सल्लाहकारको रूपमा साथीहरूसँग चाहिँ सँगसँगै काम गरिरहेको छु एकदम भोलिन्टियर युवाहरूको सञ्जाल हो जसले चाहिँ जलवायु परिवर्तनको क्षेत्रमा चाहिँ युवाहरू अथवा विशेष गरी फोकस गरेर काम गरिरहेको छ त्योसँग काम गर्दाखेरि हामी भनौँ न काम गर्नुको लागि धन होइन मन चाहिन्छ भन्ने खालको चाहिँ युवाहरू चाहिँ मसँग चाहिँ जति पनि काम गऱ्यो त्यति बेला भेटिनु भएको थियो तपाईँ उदाहरणको लागि भनौँ हाम्रो अमरगढी किल्ला यहाँ देख्नुहुन्छ ऐतिहासिक अमरगढी किल्ला त्यहाँ चाहिँ एकदम व्यापक वृक्षारोपण कार्यक्रम भएको थियो जसको बजेट केवल तिन सय एक्काइस थियो तिन दुई एक हामीले गरेका थियौँ अब त्यो तिन दुई एक खर्च गरेर वृक्षारोपण जुन कार्यक्रम गऱ्यो त्यसमा अहिले पनि गएर त्यहाँ केही बिरुवा छुर्केको चाहिँ देख्न पाउँदा एकदम खुसी लाग्छ त्यति तिन सय एक्काइस रुपियाँमा कार्यक्रम सम्पन्न भएको थियो जसमा जिल्लाका प्रमुख भनौँ न हरेक कार्यालयका प्रमुख धेरै म्याक्सिमम कार्यालयको प्रमुख रहनुभएको थियो र युथहरू टम त्यसले गर्दाखेरि अब भनौँ न काम गर्नको लागि धन होइन मन चाहिन्छ भन्ने चा युवाहरू पनि देखिन्छ म्याक्सिमम् युवाहरू त्यस्ता छन् भने कतिपय चाहिँ अब भनौँ न यस्तो सोसियल सेक्टरमा काम गऱ्यो केही फाइदा हुने होला छैन आफ्नो लाइफ आफ्नो स्टाइलिची बिताउने विन्यास स्टाइल चाहिँ बिताउँ भन्ने खालको युवाहरू पनि जस मिक्स टाइपको युवाहरू चाहिँ मैले आफ्नो अहिलेसम्मको लाइफमा देखेको छु र स्पेसली हाम्रो टरेलको हकमा हेर्ने हो भने त्यस्तो किसिमको युवाहरू चाहिँ छन् केही चाहिँ बिन्दास लाइफतिर हुने र केही चाहिँ सोसाइटीको लागि केही गरौँ के गरौँ भन्ने भावना भएका युवाहरू पनि तपाईँले देख्नु छ अँ पक्कै पनि तर अब भनौँ न केही गरौँ भन्ने युवा साथीहरूसँग चाहिँ मेरो लामो सङ्गत पनि भयो तर अब विडम्बना के भन्नुपर्छ भने अब त्यो केही गरौँ भन्ने साथीहरूलाई चाहिँ उत्साहभन्दा पनि निरुत्साह गर्ने खालको चाहिँ समाज छ हाम्रो त्यसले गर्दाखेरि कतिपय साथीहरू त्यो चाहिँ भन्ने चाहना राख्दा राख्दै पनि विविध कारणले गर्दाखेरि अलिकति पछाडि पर्ने जाने अथवा पछाडि पछाडितिर जाने हट्ने किसिमको चाहिँ अवस्था चाहिँ देखेको छ जस्तो भनौँ न राम्रो पढ्नु भएको छ होइन राम्रो खालको अनुभव छ सोसाइटीमा चाहिँ केही गरौँ भन्ने खालको चाहिँ उहाँले सोच राख्नु भएको छ र केही काम पनि गरिराख्नु भएको छ त्यस्तो अवस्थामा उहाँलाई चाहिँ प्रोत्साहन गर्नु सटक निरुत्साहित गर्ने खालको चाहिँ प्रवृत्ति छ र प्लस अर्को कुरा चाहिँ कस्तो हुँदो रहेछ भने अलिकति पढिया छ गाउँठाउँ पनि समाज पनि देखिहाल्छ समाजको लागि केही गरिए पनि छ स्वयंसेवक रूपमा तर जिन्दगी स्वयंसेवक रूपमा काम गरेर मात्रै नधालिँदो रहेछ अब पक्कै पनि बनाउनु अब भोलि अब परिवार हेर्नु पर्ने आफ्नो फ्युचर हेर्नुपर्नेछ त्यो कारणले गर्दाखेरि अब भनौँ त्यो एकदम स्वयंसेवक रूपमा काम गरेर चाहिँ आफ्नो भविष्य सुनिश्चित नदेखेपछि स्वयंसेवक रूपमा काम गर्छु अथवा केही राम्रो काम गर्छु भन्ने युवा साथीहरू पनि त्यहाँ घट्नु परेको अवस्था चाहिँ देखिएको छ यहाँले भने जस्तै अब समस्या त छ होइन अब यो समस्यालाई चाहिँ समाधान गर्ने चाहिँ कसरी त अब के छ तपाईँको विचारमा सुधार गर्नुपर्ने कुरा अथवा समाधान गर्नुपर्ने कुराहरू चाहिँ मलाई जहाँसम्म लाग्छ सुरुवात चाहिँ आफैबाट गर्नुपर्छ जस्तो भनौँ न अब हाम्रो अलिक समस्याहरू हुँदाहुँदै पनि अलिकति मेन समस्या भनेको हामी आफै नै हो जस्तो भनौँ न हाम्रो सोसाइटी नै हो त्यसरी गर्दा त्यसरी चाहिँ राम्रोसँग काम गर्छु र स्वयंसेवक रूपमा चाहिँ समाजको लागि कन्ट्रिब्युसन गर्छु भन्ने युथहरूको लागि हामी समाजकै मान्छेहरूले चाहिँ अलिकति इन्सपायर गर्ने इन्करेज गर्ने खालको चाहिँ इन्भाइरोमेन्ट चाहिँ गर्नुपर्छ जस्तो मलाई लाग्छ र अब अर्को कुरा के छ भने जस्तो मैले यहाँलाई अलिक अगाडि पनि मैले जानकारी गराएँ कि हामीले तिन सय फन्डमा चाहिँ हामीले एउटा राम्रो खालको चाहिँ कार्यक्रम गऱ्यौँ तर विडम्बना के भइरहेको छ भने अब साथीहरूसँग चाहिँ त्यो तिन सय पनि हुँदैन क्या किनभने अब तपाईँलाई थाहा छ मलाई थाहा छ बेरोजगार हुँदाखेरिको चाहिँ अब अब घरबाटै मागेर चाहिँ कति चलाउन सकिन्छ त्यसले गर्दाखेरि अब जुन जिल्लामा काम गरिरहेको सरकारी अथवा गैर सरकारी जसलाई हामी गभर्मेन्ट अर्गनाइजेसन नन गभर्मेन्ट अर्गनाइजेसन भन्छौँ उहाँहरूले चाहिँ त्यो युवाहरूलाई भनौँ फन्डमा पनि काम हुन्छ ताकि अब त्यस्तो किसिमको चाहिँ इन्भाइरोमेन्ट उहाँहरूले क्रिएट गरिदिनु भयो भने पक्कै पनि युवाहरू त अगाडि आइहाल्छन् र त्यसको समस्याको समाधान पनि बिस्तारै हट्छ जस्तो मलाई लाग्छ तर अब हाम्रो चाहिँ समस्या कस्तो भइरहेछ भने कुनै एउटा गैर सरकार संस्था एनजिओ भनौँ न त्यो एक वर्ष चाहिँ पाँच सात हजार सपोर्ट गरिदिने अनि त्यो त्यति बेला चाहिँ अब युवाहरू एकदम राम्रो काम गर्ने एकदम इन्करेज भएर मजाले चाहिँ डेडुकेट भएर काम गर्ने अनि अर्को वर्ष त्यो एनजिओ छैन अथवा त्यो एनजिओसँग त्यो प्रोग्राम छैन त्यसपछि अब हेरिराख्नुपर्ने त्यसले गर्दाखेरि पनि युवाहरू चाहिँ भनौँ न यु सोसल सर्भिस गरौँ अथवा स्वयं स्वयंसेवक रूपमा काम गरौँ भन्ने भावनाबाट अलिकति विचलित भएको हो कि जस्तो मलाई लाग्छ किनभने हामीसँगै काम गर्ने साथीहरू अथवा हामीसँगै चाहिँ एकदम भोलिन्टियरली चाहिँ यो विभिन्न चाहिँ क्याम्पेनहरूमा हिँडेका साथीहरू अहिले चाहिँ कोही दुबै हुनुहुन्छ कोही कताहरू हुनुहुन्छ आखिर त्यो समस्या त हो नि त्यसै गरेर त्यो त्यसको लागि चाहिँ अलिकति सीमित जो मैले अघि भने एक दुईवटा पोइन्टमा मात्रै सुधार गर्ने हो भने पनि त्यो इन्भाइरोमेन्ट चाहिँ पोजिटिभ भएर जस्तो लाग्छ अब यसमा चाहिँ विशेष गरेर अब जो स्थानीय स्तरका सरकारी तथा गैर सरकारी संस्थाहरू छ उहाँहरूले चाहिँ युवाहरूको चाहिँ यस्तो जोस जागरलाई चाहिँ निरन्तरता गराउनको लागि अहम भूमिका खेल्नु पर्ने भयो पार होइन त पक्कै पनि अब सरकारी अब भनौँ न सरकारी निकायले त्यो सोचिदिनुपर्छ र त्यो सोच्नुको लागि मैले अघि पनि यहाँलाई निवेदन गरेँ कि मतलब त्यो समाधानको प्रयास हामी चाहिँ आफैबाट सुरु हुनुपर्छ जस्तो भनौँ न अब हाम्रो सरकारी निकायहरूले पनि यो बजेट छुट्याउने अथवा कार्यक्रम छुट्याउने सीमित सिस्टम छ त्यो सिस्टमभन्दा बाहिर गएर उहाँहरूले पनि हामीलाई त्यो कार्यक्रम दिन सक्नुहुन्न पैसा दिन सक्नुहुन्न र अर्को जस्तो भनौँ हाम्रो चौध स्टेपको जुन योजना निर्माणको प्रक्रिया छ त्यो चौध स्टेप जुन भनौँ वडा लेभलबाटै पारित भएर होइन त्यसपछि सुरुमा त समुदाय स्तरबाट त्यसपछि वडा स्तरबाट त्यसपछि नगरपालिका स्तरबाट जुन बजेट अथवा कार्यक्रम पास हुँदै आउने खालको कुरा छ त्यसपछि माथि गयो त्यो त्यसमा चाहिँ पैसा छुट्याइन्छ तर हामी युवाहरूलाई चाहिँ थाहा छैन हामी चाहिँ त्यो लोकल लेभल प्लानिङ प्रोसेसमा चाहिँ कन्टिन्यू गर्दैनौँ जस्तो भनौँ न वडा भेला अथवा समुदायको भेला कहाँ हुन्छ भन्ने हामीलाई थाहा छैन यदि हामीले चाहिँ त्युदायको भेलामा अथवा त्यो वडाको भेलामा गएर युवाहरूको लागि यस्तो यस्तो कार्यक्रम चाहिन्छ है भनेर त्यहाँ हाम्रो कार्यक्रमहरू पास गर्न सक्यो भने त्यो बिस्तारै बिस्तारै नगरपालिकामा पास हुन्छ त्यसै गरी इलाका हुँदै गएर चाहिँ जिल्ला विकासबाट चाहिँ पास भइसकेपछि त्यो सरकारले पनि बाध्यबाट हामीलाई चाहिँ पैसा छुट्याउनुपर्ने चाहिँ अथवा हाम्रो लागि कार्यक्रम छुट्याउनु बाध्यता हुन्छ तर हाम्रो चाहिँ अहिले के भने हामी प्लानिङ प्रोसेसमा चाहिँ इन्भल्भ नहुने अनि चाहिँ सबै कार्यक्रम अथवा बजेट पारित भइसकेपछि अनि हाम्रो बजेट खै भन्ने किसिमको चाहिँ अब प्रश्न त्यति हिँड्ने खालको चाहिँ थियो त्यो कारणले गर्दाखेरि हामी युवाहरू आफैले पनि त्यतातिर चाहिँ सचेत भएर लाग्ने हो प्लानिङ प्रोसेस पनि हामी लाग्ने हो भने बजेटको त्यति धेरै ठुलो खाँचो हुन्छ जस्तो म लागन अब अलि यो युवाहरूसँग चाहिँ काम गर्नको लागि चाहिँ कतिको सहज र अप्ठ्यारो हुने गर्छ यो तपाईँको अनुभवमा पक्कै पनि अब त्यो सहज र अप्ठ्यारो त दुवै ठाउँमा छेउदो रहेछ मैले अब सहज त्यति सहज चाहिँ छैन तर भनौँ अब कस्तो छ भने अब मेन कुरा भनेको अब आर्थिक कुरा हो प्लस अब युवा भनेको म्याक्सिमम् चाहिँ स्टुडेन्टहरू हुन्छ स्टुडेन्टहरू चाहिँ अब आफ्नो स्टडी पनि गर्नुपर्ने हुन्छ र फ्रिली उहाँहरूलाई चाहिँ उहाँहरूको प्यारेन्ट्सले चाहिँ अब बाहिर जान नदिने अवस्था पनि देख्न सकिन्छ भने अब कतिपय कुरामा चाहिँ उहाँलाई चाहिँ राम्रोसँग कन्भिन्स गर्न सकियो भने उहाँसँग काम गर्दा एकदम पनि हुँदो रहेछ त्यस्तो उदाहरणको लागि अब हाम्रो पनि डरलुमा हामी स्टार्टिङमा चाहिँ काम गर्दाखेरि मैले स्पेसली धेरै साथीहरूलाई चाहिँ हामीले ल युथ क्याम्पेनमा चाहिँ अगाडि बढ्नुपर्छ त्यति बेला हामी खास गरी क्लाइमेट चेन्जको बारेमा चाहिँ एवेरनेस बढाउ बढाउनु पर्छ भन्ने अभियानमा लागेका थियौँ र हाम्रो केही साथीहरू चाहिँ डराइ डराई मतलब डराइ डराई घरको प्यारेन्ट्सको चाहिँ भनौँ न गाली खाइन्छ कि भन्ने किसिमले चाहिँ उहाँहरू आउनुहुन्थ्यो र प्यारेन्ट्सहरूले पनि उहाँहरूलाई चाहिँ गाडी गर्ने भएको तर पछि हुँदै जाँदाखेरि कस्तो भइदियो भने अब हाम्रो क्याम्पेन अगाडि बढ्दै गएको अलि राम्रो हुँदै गयो सक्सेस त्यसपछि चाहिँ डरलदाको मिडियाहरू भनौँ विभिन्न लोकल पत्रिकाले फोटोसहितको हाम्रो साथीहरूको चाहिँ फलाना फलाना युवाहरूले चाहिँ यस्तो कार्यक्रम गरे भनेर प्रोत्साहितको चाहिँ उहाँहरूको चाहिँ समाचार आएपछि अनि उहाँहरूको बुवाहरू देख्नु भएको छ त्यो त्यसपछि ए गरे कुछ गरे कुछ ल हाम्रो छोराहरू त राम्रै लाइनमा रहेछ नि त भन्ने किसिमले चाहिँ अनि ल यस्तो राम्रो काममा तिमीहरू चाहिँ जानुपर्छ भन्ने किसिमको पछि प्यारेन्ट्सले पनि चाहिँ अब इन्करेज गरेको घटनाहरू पनि छ त्यो भएको कारणले गर्दाखेरि अब त्यसलाई कसरी चाहिँ अब कन्भिन्स गर्न सकिन्छ कि सकिँदैन अहिले कन्भिन्स गर्नु सक्यो भने काम सजिलो नै कन्भिन्स गर्न सकेन भने चाहिँ काम गर्नु अलिकति गाह्रो किनभने स्वयंसेवक रूपमा काम गर्नु सायद संसारमै जस्तो लाग्छ तपाईँले अब युवासँग काम गरेको धेरै भएको छ होइन सो युवाहरूको प्रमुख समस्याहरू चाहिँ के के देख्नु भएको छ अथवा यो डडेलधुरा जिल्लाकै सन्दर्भमै भनेर भन्नुभन्दा पनि ओभरअल नेपालमा चाहिँ युवाहरूको समस्या चाहिँ के हो जस्तो लाग्छ प्रमुख अब खास गरेर भनौँ मेन प्रब्लम भनेको जिपीको पार्जनकै प्रब्लम हो जस्तो मान्छे जन्मिसकेपछि अब अनेक काम त गर् तर उसलाई खाना लाउनु चाहिँ चाहिन्छ अवश्य पनि त्यसले गर्दाखेरि भनौँ न अब अहिलेभन्दा अलिकति केही वर्ष पहिलाको सिचुएसन हेर्ने हो भने त्यति बेला जस्ट बेरोजगार मात्रै हुन्थ्यो होइन जस्तो पढेर लेखेको छैन जागिरै पाएन भन्ने किसिमको एक किसिमको त्यो खालको चाहिँ अवस्था थियो अब अहिले त्यो अवस्था अलिकति चेन्ज भएर अब शैक्षिक बेरोजगारको चाहिँ समस्या चाहिँ अलिक बढी छ जस्तो अब पढ्नुको लागि एकदम राम्रो परिदिरहेछ तर रोजगार पाउँदैन त्यसले गर्दाखेरि युवाहरूमा एकदम फ्रस्ट्रेसन हुने खालको चाहिँ अवस्था देखेको छ अब युवा छ शिक्षित छ रोजगार पाएको छैन र ती तिन मध्ये चाहिँ अब कतिपय चाहिँ अब ऋण खोजेर अब विदेशतिर जाने कुराहरू पनि अब अहिले त अब करिब चलनिको रूपमा भनौँ एकदम वैदेशिक रोजगारको लागि विदेशतिर जाने खाडी मुलुकतिर जाने क्रमहरू बढ्दो छ त्यो त्यो त करिबरि भनौँ वैदेशिक रोजगारमा गएको मान्छेहरू अलिकति केही दुःख कष्ट होला दुःख कष्ट सहेर पनि उसले केही आमदानी गरेर ल्याउला उसले आफ्नो परिवारको लागि आफ्नो आफ्नो व्यक्तिगत आफ्नो लागि केही न गर्ला तर कति धेरै फेरि कस्तो पनि भइरहेको भने शिक्षित बेरोजगार छ अनि उहाँ चाहिँ एकदम फ्रस्ट्रेसन हुने डिप्रेसनको बिरामीहरू चाहिँ बढ्ने खालको त्यसपछि अनि त्यो फ्रस्ट्रेसन त डिप्रेसनलाई कम गर्नको लागि लागु औषधतिर जाने त्यसले त्यो त कस्तो के भनौँ न अब सामान्य वैदेशिक रोजगार रोजगारमा गएको मान्छे दुई तिन वर्षको दुःख गरेर आउला उसले फेरि फर्केर केही गर्ला तर त्यो डिप्रेसनमा गएको मान्छे फ्रस्ट्रेसनमा गएको मान्छेले जुन लागु औषधको प्रयोगहरू गर्छ तिनीहरू भनेको मेरो बजारमा जिउँदै मरिरहेका छन् र सायद तिमीहरूको चाहिँ आफ्नो जीवन त छैन छैन आफ्नो परिवारको जीवनको पनि केही इच्छा छ तहस नस गरेर लाने अवस्था छ त्यो भएको कारणले अहिले प्रमुख रूपमा रहेको चाहिँ बेरोजगार हो जस्तो मलाई लाग्छ यावत प्रमुख समस्याहरू त युवाका छन् तर अब काम गर्न चाहने युवालाई त स्वदेशमै पनि त थुप्रै अवसर छन् नि होइन अब oh, सियो sure, पक्कै पनि छ त अब तपाईँ हामी लगायत अन्य युवा साथीहरूले सुनेको भोगेको देखेको पढेको एक नै एकचोटि चाहिँ भनौँ न यो यो युथहरूको एकदम सक्सेस स्टोरीहरू चाहिँ उहाँले पक्कै पनि देख्नु भएको छ अथवा सुन्नुभएको छ पढ्नु जस्तो मलाई लाग्छ किनभने अब मैले अघि पनि भने सबैभन्दा ठुलो कुरा मन हो मन भएको चाहिँ धेरै कुराहरू हुन्छ अब हाम्रै देशमा पनि अथवा हाम्रै जिल्लाका पनि कतिपय ठाउँमा यदि उदाहरण खोज्दै जाने हो भने त्यस्तो अवसरहरू चाहिँ छ युवाहरूलाई र कतिपय अब हामी भनौँ विभिन्न पत्र विभिन्न मिडियाहरूबाट चाहिँ हामी बेला, बेला के देख्न पाइरहेका छौँ भने जापानमा बसेर मासिक तिन लाख रुपियाँ तलब खाने युवा नेपालमै अरू के गरिरहेछ इराकमा गएर मासिक डेढ लाख रुपियाँ खाने युवा फेरि फर्केर नेपालमा केही गरिरहेको छ होइन यस्ता प्रस्त उदाहरणहरू छन् अब अहिले भनेपछि अब जुन लघु उद्यमको कन्सेप्टबाट अगाडि बढिरहेको छ र अर्को कुरा कोअपरेटिभको कन्सेप्टमा पनि देश अगाडि बढिरहेको छ हामीले कुनै युवाले भनौँ न म सिङ्गल रूपमा गर्न सक्दैन भनेपछि उहाँहरूले चाहिँ जोइन्टली अथवा ग्रुपमा पनि गर्न सकिने सम्भावनाहरू प्रशस्त रहेको छ जस्तो भनौँ अब हामी कस्तो भन्छौँ नि अब एउटा सानो उदाहरणको लागि मात्रै हामी चाहिँ नेपाललाई कृषि प्रधान देश भनेर भन्छौँ तर नेपालमा म्याक्सिमम् तरकारीहरू चाहिँ चाइना र इन्डियाबाट आइरहेको छ हाम्रो कम्तीमा त्यति नेपालीले ने मात्रै खाने तरकारीहरू मात्रै उत्पादन गर्ने भने पनि त्यसले पनि धेरै आमदानी गर्न सकिने खालको देखिन्छ जस्तो अब अहिले अब डल्लकै केसमा हेर्ने हो भने धेरै साथीहरूले अब अहिले व्यावसायिक रूपमा तरकारी खेतीहरू चाहिँ सुरु गर्नुभएको छ जसको चाहिँ अब भनौँ न मासिक इन्कम यसो हेर्ने हो भने अब ठुल्ठुलो अफिसको चाहिँ अब अफिसरहरू लेभलले खाने स्यालेरीभन्दा बढी चाहिँ उहाँहरूले मासिक रूपमा कमाइ राख्नु भएको छ जस्तै गरी पोल्ट्री फार्म धेरै साथीहरू सञ्चालन गरेर राख्नु भएको छ र त्यसरी अब मसरुम खेतीहरू चाहिँ गर्नुभएको छ त्यसै अब अप्सनहरू चाहिँ धेरै छ जस्ट हामीले चाहिँ अब गर्नु नसकेको काम मात्रै हो हामीले एउटा युवा साथी हुनुहुन्छ मैले उहाँको ठ्याक्कै नाम थाहा छैन उहाँले चाहिँ गाउँमा उत्पादन गरेको दुध बिहान सरर बाइकमा जानुहुन्छ करिब नौ दस बजतिर उहाँले चाहिँ बाघमा जान पुर्याउनु हुन्छ र पसल पसलमा उहाँले चाहिँ बाँड्ने गर्नुदो रहेछ अनि उहाँको एउटा एक बिहानको कमाइ चाहिँ सात सय आठ सय रुपियाँ छ तपाईँ जानुहोस् आठ त या चौबिस यदि बिहान एक राउन्ड भनौँ न बाइकमा उसले चाहिँ अब त्यो साथीले चाहिँ अब दुध पुऱ्याएको भरमा चौबिस पच्चिस हजार मासिक इन्कम भएको हामी बाह्र हजारको लागि चौध हजारको लागि किन खाडीको दुध पुऱ्याइरहेको यसरी सम्भावनाहरू धेरै छन् सम्भावना खोजी गर्नुपर्छ जस्तो मलाई लाग्छ अन्त अब चाहिँ हामी लगभग कार्यक्रमको अन्त्यतिर पनि छौँ र एउटा एकदमै महत्त्वपूर्ण कुरा अहिलेको युथ जेनेरेसनको लागि चाहिँ युवाहरू आफूमा चाहिँ क्रिएटिभिटी नयाँ नयाँ आइडिया हुन चाहिँ जरुरी छ जसले गर्दाखेरि चाहिँ एउटा बेग्लै पहिचान छुट्टै पहिचान गराउन चाहिँ उनीहरूलाई सजिलो हुन्छ भनेपछि तपाईँमा पनि धेरै क्रिएटिभिटीहरू छ तपाईँको थुप्रै कामहरू हामीले देखेका छौँ प्रत्यक्ष रूपमा यसको चाहिँ आइडिया चाहिँ के हो क्रिएटिभिटी चाहिँ आफूमा चाहिँ कसरी ल्याउनुहुन्छ तपाईँ पक्कै पनि अब बिरेन्जी है अब यो अहिलेको जमाना कस्तो आइसक्यो भने अब एकदम प्रतिस्पर्धाको जमाना हो यसमा प्रतिस्पर्धाको जमाना हो प्रतिस्पर्धाको जमानामा आफू अरूभन्दा अलिक डिफ्रेन्ट नदेखुन्जेलसम्म चाहिँ यहाँ कसैले कसैलाई चिन्दैन र अथवा भनौँ न आफ्नो अस्तित्व नै समाप्त समाप्त हुने खालको चाहिँ अब देख्न सकिन्छ अब भनौँ न सामान्यत अब खाने बस्ने लाउनुको लागि त अब त्यो नर्मल कुराहरू भनौँ न जन्मिसकेपछि त कमीलाई केही नगरी बाँचिरहेछ सामान्य हरेक जीव जन्त केही नगरी बाँचिरहेको छ तर अब अहिलेको जमाना भनेको सामान्य बाँच्नुको मात्र जमाना छैन अलिक डिफ्रेन्ट तरिकाले बाँच्नु जो चाहन्छ त्यो मात्रै अलिक अलिकति सक्सेस हुन्छ अथवा त्यो मान्छेलाई चाहिँ सहज हुन्छ जस्तो लाग्छ मलाई त्यो भएको कारणले खेरि अलिकति क्रिएटिभिटी चाहिँ माइन्ड चाहिँ अथवा क्रिएसनतिर चाहिँ बढी ध्यान दिनुपर्ने आवश्यकता छ र मैले एउटा भनौँ न अर्थशास्त्रको एउटा नियम छ कुनै पनि दुईवटा सिद्धान्त एक ठोक्यो भने त्यसको सिद्धान्त चाहिँ निस्किन्छ भनेर त्यसै गर्दा चाहिँ अब न मेरो आफ्नो चाहिँ मेरो पर्सनल्ली म जति पनि काम गर्छु अथवा जति पनि मैले नयाँ सोचहरू राख्छु त्यो सोचहरू चाहिँ कहाँबाट जन्मिन्छ भने म हरेक कुरा चाहिँ आफ्नो साथीहरूसँग सेयर गर्नु चाहन्छु सेयर गर्छु पनि र आफ्नो साथीहरूसँग पनि त्यो विषयमा चाहिँ छलफलहरू गरिराख्छु र कतिपय आइडियाहरू चाहिँ साथीहरू चाहिँ फेलर भइसकेको छ यो भन्ने खालको कुराहरू गर्नुहुन्छ कतिपय कुराहरूमा चाहिँ हो यो ठिक छ भन्ने खालको कुरा गर्नुहुन्छ त्यसपछि भनौँ विभिन्न खालको आइडियाहरू अथवा त्यो सेयरिङहरू गर्दा गर्दै अथवा इन्ट्रेक्सन गर्दै अब चारजना पाँचजना हामी साथीहरू बस्यौँ भने त्यहाँ दस बाह्रवटा खालको नयाँ कुराहरू आउँछ त्यो दस बाह्रवटा नयाँ खालको कुराहरूलाई चाहिँ फ्युजन गरेर अब यो चाहिँ नयाँ आइडिया चाहिँ निकाल्नुपर्छ है भन्ने किसिमले चाहिँ म त्यो आफै भनौँ नयाँ खालको चाहिँ प्लान गर्ने गर्छु र सँगसँगै अब एउटा चाहिँ कस्तो रहेछ भने हामी स्पेसली युथ साथीहरूलाई चाहिँ म विनम्र अनुरोध गर्छु चाहन्छु हाम्रो चाहिँ के छ भने हामी अहिले कम्प्युटरको जमानामा छौँ नेटको जमानामा छौँ होइन संसार हाम्रो अगाडि छ तर हामी चाहिँ संसारलाई खोजिरहेका छैनौँ तपाईँ भनौँ जस्तो गुगल सर्च इन्जिनमै जानुहोस् तपाईँलाई के चाहियो त्यो कुराहरू सबै हामी त्यहाँ त्योभित्र हेर्न सक्छौँ तर हाम्रो चाहिँ अहिले के भइरहेको छ भने युवा साथीहरू चाहिँ इन्टरनेटलाई चाहिँ बढी मनोरञ्जनको रूपमा मात्रै प्रयोग गरेको चाहिँ मेरो आफ्नो पर्सनल अनुभव किनभने हाम्रो साथीहरू चाहिँ दिनमा चाहिँ पाँच घन्टा कम्प्युटर चलाउनु हुन्छ भने त्यसमा चाहिँ कहिले चार घन्टा जति उहाँहरू चाहिँ लाइक फेसबुक होइन त्यो भएको हुनाले कम्तीमा तपाईँहरू सोच्नुहोस् नयाँ नयाँ आइडियाहरू छ अथवा नयाँ आइडिया त्यहाँ नहोला इन्करेज गर्ने खालका चाहिँ न्युजहरू इन्करेज गर्ने खालको केसहरू अथवा इन्करेज गर्ने खालको भिडियोजहरू त्यहाँ छ त्यसरी अब त्यो हेर्दै जाँदाखेरि त्यो पढ्दै जाँदाखेरि पनि धेरै कुराहरू चाहिँ नयाँ आइडिया आउँछ जस्तो मलाई लाग्छ त्यो भएको कुनै पनि कुराहरू चाहिँ अब युवाहरूको अगाडि हाम्रो हातमा चाहिँ बस्दैन खोजी गर्दै जाने हो भने धेरै कुराहरू चाहिँ भेट्न सकिन्छ जस्तो चाहिँ मलाई लाग्छ अन्तमा चाहिँ युवाहरूलाई चाहिँ जति पनि यति बेला युवा साथीहरूले हामीलाई सुनिरहनु भएको छ उहाँहरूलाई चाहिँ आफ्नो तर्फबाट केही त्यस्तो मेसेज पक्कै पनि बिरेनजी मैले यहाँलाई अघि कार्यक्रमको सुरुमै निवेदन गरिसकेँ यो हामी जुन युवा छौँ युवा भनेको एकदम ऊर्जाशील समय हो अबको भनौँ यो समय क्रस गरिसकेपछि हामीले यो ऊर्जावान समय खोजेर पनि पाउन सक्दैनौँ त्यो भएको कारणले गर्दाखेरि जे गर्नु सकिन्छ इभन कि आफ्नो फ्यामिलीको लागि होस् आफ्नो कम्युनिटीको लागि होस् आफ्नो डिस्ट्रिक्टको लागि होस् आफ्नो नेसनको निवार लागि होस् केही न केही रूपमा चाहिँ कन्ट्रिब्युसन गर्नुपर्छ केही न केही रूपमा चाहिँ दिनुपर्छ मैले जहाँ पनि भन्ने गर्छु एकजना पूर्व अमेरिकी राष्ट्रपतिको हुने हामी चाहिँ राष्ट्रले हामीलाई के दियो भनेर कहिले पनि नसोधौँ राष्ट्रलाई चाहिँ हामीले के दियौँ भनेर चाहिँ सोधौँ हामीले राष्ट्रलाई के दिन्छौँ भने पक्कै पनि राष्ट्र समृद्ध हुनेछ र समृद्ध राष्ट्रले फिर्ता केही हामीलाई दिन्छ त्यो भएको कारणले गर्दाखेरि अब जीविका अथवा मान्छे बाँच्नुको लागि त जहाँनिर पनि बाँच्न सकिन्छ जसरी पनि बाँच्न सकिन्छ त्यो अलिकति अभाव होला अलिकति राम्रो होला अलिकति नराम्रो त्यो आफ्नो ढङ्गमा छ तर समुदायको लागि केही न केही गरौँ अथवा समाजको लागि केही न केही गरौँ आफ्नो आफ्नो क्षेत्रबाट धेरै नभए पनि थोरै थोरै थोरै थोरै मेरो धेरै हुन्छ भन्ने चाहिँ म सन्देश रेडियो युनिटी मार्फत दिन चाहन्छु पक्कै पनि राष्ट्र समृद्ध हुनु भनेको आफू पनि समृद्ध हुनु हो पक्कै पनि थ्याङ्क यू सो मच फर युर टाइम दाई धन्यवाद बिरञ्जी लगायत रेडियो युनिटी परिवारलाई मेरो केही अनुभवहरू धेरै त नभनौँ सानो सानो केही अनुभवहरू चाहिँ रेडियो युनिटी सुनिराख्नुभएको मध्यपश्चिम सुदूरपश्चिम र अनलाइनबाट सुनिराख्नु भएको छ विश्वभरिका श्रोताहरूलाई चाहिँ मेरो आफ्नो अनुभव सेयर गर्ने मौका दिनुभयो थ्याङ्क यू रेडियो युनिटी थ्याङ्क यू यु क्या लामो समयदेखि यहाँको पर्यटन प्रवर्धनका कुराहरूलाई आत्मसात गर्दै एउटा भिजन लिएर अगाडि बढ्नुभएका युवा र सँगसँगै विगत आठ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर रूपमा कार्यरत रहनुभएका युवा गणेश बहादुर मगर वास्तवमा पर्यटन क्षेत्रमा भविष्य राम्रो छ स्वच्छ तरिकाले काम गर्नुभयो भने स्वच्छ छवि बन्छ स्वच्छ छवि भनेको राम्रो नै हुन्छ पर्यटनमा युवाको एकदमै खाँचो रहेको छ किनकि युवाहरू जस्तो सक्रिय केही गर्न सक्ने साहस त्यो सिनियरसँग हुँदैन त्यसैले युवाहरू तपाईँ हामी मिलेर पर्यटन क्षेत्रलाई रमाइलो क्षेत्रको रूपमा चिनाउन मदद गरौं र देशलाई दिन सक्ने फाइदा दियौं र आफू पनि रोजगारमुखी बनाऊ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 विश्वको जीवन